सी माझा नमस्कार आदरणीय श्रोताहरू नेपालको संविधान सभाको निर्वाचनमा सबैको चासो छ चा, विश्व समुदायको त झन् बढी चासो छ चा, भारतीय प्रधानमन्त्री मनमोहन सिंहले स्पष्ट रूपमा हिजो एकीकृत माओवादी अध्यक्ष प्रचण्डलाई भन्नुभएको छ संविधान सभाको निर्वाचन मक्सिरमै होस् भनेर उहाँले भन्नुभएको छ भने अन्तर्राष्ट्रिय समुदाय खास गरी अमेरिका युरोपियन युनियन चिन सबैको चासो छ चा, नेपालमा संविधान सभाको निर्वाचन मक्सिर महिनाभित्र होस् भन्ने सबैको चासो छ एकीत माओवादी अध्यक्ष चार चंद भ्रमण कर शीर्ष नेता को सब को एवट गुनासो थोड़ा एवटे सुझाव थोड़ा एवटे थियो साँच्चिकै संविधान सभाको निर्वाचन तपाईँहरूले मक्सिलमा गर्न सक्नुहुन्छ त्यसको आधारहरू तयार भएको छ कि छैन भन्ने सबै नेताको जिज्ञासा जिज्ञासा थियो त्यसैले बाँडी आज म ऋषि धमाला नेपालमा पनि निर्वाचनको चर्चा माहौल सुरु भएको छ हिजोदेखि संविधान सभामा चुनावमा भाग लिनको लागि दलका नेताहरूले साँच्चीकै दल अभियानलाई तीव्रता देखा छन् शीर्ष नेताहरूले हिजो निर्वाचन आयोगमा गएर साँच्चिकै दल तामा जुन किसिमको घम्सा घसी गरे कुन दल पहिलो दर्ता हुने भन्नेमा दलहरूकै बिचमा हिजो तीव्र विवाद भयो तर पनि चुनावी माहौल बनाउनको लागि दलहरूले जसरी संविधान सभाको निर्वाचन गराउनको लागि अथवा सभािताको लागि जुन दल दर्ता प्रक्रिया सुरु गरेका छन् यसले अब चुनावको माहौल सिर्जना भएको सङ्केतहरू देखिन थालेको छ त्यसैले त हिजो निर्वाचन आयोगमा जुन किसिमको उपस्थित भयो प्रमुख दलका शीर्ष नेताहरूको त्यसले पनि सङ्केत गर्छ अब नेपालमा संविधान सभाको निर्वाचन हुन सक्ने आधारहरू तयार हुँदैछ तर पनि नेपाल कम्युनिस्ट पार्टी माओवादीले चुनावमा भाग नलिने दर्तामा दर्ता सहभागी नहुने भनेर बताइरहेको छ त्यसैले बाणीवासमा म ऋषि धमलाई यतिखेर विशेष वार्ता लिएर उपस्थित भएको छु हाम्रो बिचमा हुनुहुन्छ निर्वाचन आयोगका आयुक्त अयोध्या प्रसाद यादव यादवजी यहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु धन्यवाद देखि दल दर्ता तपाईँहरूले आह्वान गर्नुभयो निर्वाचन आयोगमा दलका नेताहरूको घुइचो लाग्यो तर पनि तपाईँलाई विश्वास छ चुनाव हुन्छ माउ सिर्जना भएको हामीले दल निर्वाचन आयोगले अत्यन्तै स्वाभाविक रूपमा लिएको छ किनकि बहुदलीय प्रतिस्पर्धात्मक लोकतान्त्रिक व्यवस्था छ हाम्रो अब बहुदलीय लोकतान्त्रिक व्यवस्थामा त दलहरू निश्चित रूपमा अब एउटा निर्वाचन जस्तो महत्त्वपूर्ण उहाँहरूको निवाचन भाग लेनेस में आप दल को दर्ता कराने तो पहलो होने यु स्वाभाविक रूप में निर्वाचन आयोग लिशो एटा परिस्थिति उत्पन्न हो दल को बीच में तर निचन आयोग ने अत्यंत गंभीरतापूर्वक सहजतापूर्वक रतापूर्वक सब समस्या समाधान करे पशी सब दलबद्ध भो आवेदन दर्ता कराया योजो घमसा घमसी क्या के कारण व्यवस्थापन होना न कारण हो कि अथवा निर्वाचन आयोगको कमी कमजोरी केही पनि छैन उहाँहरूको पनि कमी कमजोरी छैन व्यवस्थापनमा अब एउटा कुरो के छ भने अब हाम्रो अफिस भनेको दस बजीदेखि पाँच बजेसम्म हुन्छ नियमित थियो नेपाल ने सरकारको कार्यालय भनेको तर हाम्रो कार्यक्रम नौ बजीदेखि सुरु हुन्छ निर्वाचन आयोगको आफ्नो आन्तरिक अब यसमा हामीले जुन सूचना निकालेको थियौँ त्यो अनुसार योभन्दा पहिलेको पनि प्र्याक्टिस छ नि त जुन कि पहिरो गएर दर्ता गराउने किसिमको त्यसकारण उहाँहरूले आउनुभयो अब गेटबाट छिर्नुभयो छिरेपछि अब गएर हाम्रो कोठा जुन थियो दर्ता गर्ने कोठाको लेजिकमा बस्नुभयो अब यी सब कुराहरूलाई अब तलहरूलाई हामीले बिहानैदेखि म्यान पावर रोक्ने यो गर्ने लाइनमा बसाउने किसिमको कुरा त हुँदैन नि यो त निश्चित समयमा सबै आउँछन् र त्यो अनुसार दर्ता गर्छ भनेपछि गेटमा गेट जो पहिला पुग्छ त्यो नै पहिला दल हो त होइन त्यो हुँदैन त्यो हुँदैन त्यो हुँदैन तर के भने दर्ता गर्नको लागि एउटा लामबद्ध लागेर प्रक्रियागत रूपमा आउनुपर्छ नि त किनकि निर्वाचन आयोगमा होइन दर्ता गर्ने पनि प्रक्रिया हुन्छ र दर्ता गर्नको लागि जाने जुन अधिकारी हुन्छ अधिकार प्राप्त व्यक्ति हुन्छ दलको ऊ पनि एउटा अनुशासित रूपमा लाम्बत भएर बस्नुपर्ने हुन्छ नि त ती सब कुराहरूमा उहाँहरूको अब म अगाडि कि म पछि अगाडि भन्ने किसिमको देखियो तर के भने त्यो ठुलो इस्युको रूपमा भएन भनिसक्यो नि तपाईँको दर्ता भएको दिनदेखि नै पहिलो हुनको लागि हान्था भइसक्यो होइन त्यो मुद्दा त मुद्दा त यसलाई मुद्दाको रूपमा लिनु हुँदैन म यहाँलाई अनुरोध गर्छु यसलाई मुद्दाको रूप भन्दै ल्याउँ यो एउटा राजनीतिक प्रतिस्पर्धा बोजली व्यवस्थामै निर्वाचन आयोगले चाहिँ के क्राइटेरिया बनाएको छ त उसमा हजुर निर्वाचन आयोगले चाहिँ गोर्खा पत्रमा हामीले प्रकाशित गरेका छौँ नि दर्ताको लागि क्राइटेरिया हो तर त्यसपछि दर्ता गर्नको लागि जो पहिला आउँछ निश्चित रूपमा उसोको निवेदन दर्ता हुन्छ नि त त्यस कारण के हो भने हिजो पनि जुन दलहरू थिए आफूलाई म पहिला आएँ म पहिला आएँ ती कुराहरूको हामीले त्यहाँ समाधान गऱ्यौँ नि छलफल गरेर समाधान गऱ्यौँ अब हाम्रो आयोगमा पूर्व सम्मानीय प्रधानमन्त्रीजीहरू पनि दुईजना आउनुभएका थिए त्यसपछि सबैसँग छलफल गऱ्यौँ हामी छलफल गरिसकेपछि एउटा निष्कर्षमा निस्केर त्यसपछि निर्वाचन आयोगले निर्णय गरेर उहाँहरूलाई अनुरोप गरेपछि सबैले निर्वाचन आयोगको निर्णयलाई आदेशलाई औन गर्नुभयो र त्यो अनुसार दर्ता भयो नि त अब पहिला दल के भने आगामी अब मतपत्रमा जुन पोजिसनिङ हुन्छ नि क्रम निर्धारण हुन्छ त्यो क्रम निर्धारण कुटा निर्वाचन आयोगले पछि बसेर निर्णय गर्ने हो अहिलेको लागि दल दर्ताको लागि या निर्वाचन परिजनको लागि दल दर्ता आवेदन दिनको लागि त्यो आवेदनको दर्ता हो त्यसकारण यहाँ दल दर्ता त्यो कुरा बुझ्नु हुँदैन त्यो दल दर्ता पनि निर्वाचनको मतपत्रमा जुन क्रम हुन्छ त्यो क्रमको बारेमा निर्वाचन आयोगले निर्धारण गर्ने कुरा हो त्यो अहिले दर्ता गरेपछि नै हुन्छ भन्ने किसिमको कुरा होइन त्यो एउटा मनोवैज्ञानिक कुराहरू उहाँहरूको अब विगतका उदाहरणले गर्दाखेरि भएको हुनसक्छ त्यस कारण यसलाई अन्यथा अब यहाँ पत्रकार मित्रहरूले पनि हामीहरू पनि त्यसैले हामीले अत्यन्तै सामान्य रूपमा र सहज रूपमा सबै शान्त भएको थियो र राम्रोसँग त्यहाँ दर्ताको कार्यक्रम सम्पन्न भयो तर पनि तेत्तिस दलले त छ नि दल, दल दर्ता नगर्ने भनेर भनेका छन् नेपाल कम्युनिस्ट पार्टी माओवादी बाहेक हो तैतिस दल अब दर्दा नगर्ने हे अब हेरौँ भने अहिले त हाम्रो हिजोदेखि प्रक्रिया सुरु बातावन बातावन को को था था। वागी वागी वागी। हो हामी जे पन्ध्रसम्म छ पोलिटिकल एउटा कन्सियसनेसको वातावरण बन्ने वातावरणको लागि अनुरोध गर्दैछौँ र राष्ट्रको निकासको लागि संविधान सभा निर्वाचनको लागि सबै दलको सहभागिता हुनुपर्ने हाम्रो मान्यता छ त्यसकारण होलान् चुनावमा चुनावी प्रक्रियामा तपाईँहरूले केही योजना बनाउनु भएको छ हामीले चुनावमा सभाी गराउनको लागि उहाँहरूको एजेन्डा सम्बोधन गर्न सक्नुहुन्छ तपाईँहरूले उहाँहरूको एजेन्डालाई त अब कतिपय एजेन्डा होला निर्वाचन आयोगसँग सम्बन्धित कतिपय राजनीतिसँग सम्बन्धित कतिपय अब सरकारसँग कतिपय कुराहरू राष्ट्रसँग सम्बन्धित त्यस कारण यी सबै यो जुन एकै ठाउँमा समाधान गर्नको लागि एउटा मात्र उपाय के हो भने राजनीतिक रूपमा दलीय सहमति पोलिटिकल ट्रस्ट आपसी सरसल्लाह छलफलको आधारमा समस्या समाधान गर्नुपर्छ अब उहाँले त विरोध प्रदर्शन डबेडकरले भन्नुभएको थियो कि एउटा डेमोन्स्ट्रेसनको कुरा उहाँले उठाउनु भएको थियो है डेमोक्रेसीमा त्यसकारण त्यो पपुलर डेमोन्स्ट्रेसनका कुराहरू त हुन्छ नि त तर के भने ब्लडी भाइलेन्स भाइलेन्स हुनुहुँदैन किनकि नेपाली जनताले ब्लडी भाइलेन्स गरेर लामो समय मोहन मैद्यतिरले मसँग भन्नुभएको छ यथास्थितिमा चुनाव उहाँले भाग लिन्न भन्ने कुरा त हो नि त यो त चौसठी सालमा पनि धेरै जसो भाग नलिने तर के भने पछि गएर राजनीतिक सहमति हो नि त त्यसकारण यो राजनीतिक सहमति उहाँहरूले चुनावमा भाग लिने भन्ने भन्नुभएको छ चुनावै हुनु हुँदैन भन्ने किसिमको त कुरा छैन नि त चुनाव भाग लगर्भेसन कुराहरू छन् त्यो रिजर्भेसन कुरा मैले अघि निर्वाचनको छ नि अहिलेको स्थिति माहौल बन्नको लागि निर्वाचन आयोगले पनि पहल गर्नु पर्यो नि उहाँहरूलाई चुनावमा ल्याउनको लागि उहाँहरूले उठाएको मुद्दामा तपाईँहरूले सम्बोधन गर्नको लागि पहल गर्नु पर्यो हेर्नुहोस् तपाईँलाई तपाईँले सुन्नुहोस् न हामी अहिले चौवालिसवटा जिल्लाको तिन तिनवटा जिल्लाको क्लस्टर बनाएर पन्ध्र ठाउँमा कार्यक्रम जुन गरेका छौँ जिल्ला स्तरको स्टेक पोलिटिकल पार्टी लगायतका स्टेक स्टेक होल्डरहरूसँग छलफल जुन गऱ्यौँ त्यसमा हामी नेकपा माओवादी वैद्यजीको जुन पार्टी छ उहाँका साथीहरूलाई पनि जिल्ला स्तरमा हामी बोलाएर छलफल गरेका छौँ धेरै ठाउँ ठाउँहरूमा त्यस के भने हामीहरू त प्रयास गरिराखेका छौँ दलहरूलाई सबै दलहरूलाई ठुला हामी हाम्रो सामनेमा निर्वाचन सबैले समान रूपमा व्यवहार गर्छौँ सबै दललाई अनुरोध गरिराखेका छौँ र उहाँ नेकपा माओवादीलाई पनि अनुरोध गरिराखेका छौँ त्यस कारण हाम्रो तर्फबाट केही सहयोग गर्नुपर्ने र हामीले रोल प्ले गर्नुपर्ने कुरोमा हामी गरिराखेका छौँ र दलहरू जुन छन् संविधान सभामा जुन दलहरू थियो र अन्य दलहरू पनि छन् यो सबैको साझा दायित्व हो नि त राष्ट्रले यस्तै किसिमबाट राख्ने हो त यदि दल चुनावमा सहभागी भएन भने के निर्वाचन आयोगले चुनाव गराउन सक्छ होइन चुनाव गराउन सक्ने भन्ने कुरा के हो भने चुनाव गराउन सक्ने नसक्ने भन्ने कुरा महत्त्वपूर्ण कुरा होइन कि त्यो इलेक्सनको ट्रस्टको कुरा हो इलेक्सनलाई पिपुलले एक्सेप्ट गर्ने कुरा हो पोलिटिकल पार्टीले एक्सेप्ट गर्ने कुरा हो इलेक्सन त होला मान्यो तर त्यो एक्सेप्टेड भयो भने फेरि भाइलेन्स हुन्छ नि त त्यस कारण के भने पोलिटिक यो डेमोक्रेसीमा सबैको सहमतिबाट एउटा राम्रो इलेक्सन होस् फ्री फेयर इलेक्सन होस् त्यो एक्स इलेक्सन एक्सेप्टेबल होस् इलेक्सन त गराउँदैमा त्यो एक्सेल अब एक्सेप्टेबल भएन भने फेरि त त्यो इलेक्सनले एउटा राम्रो रिप्रेजेन्टेसन राम्रो रिजल्ट त ल्याउँदैन त्यस इलेक्सन नहुने कुरा त्यो ठुलो कुरा होइन तर त्यो इलेक्सनको रिजल्टलाई एक्सेप्टेन्सको कुरा हो त्यसैले सबैको सहभागिता त्यहाँ सुनिश्चित हुने कुराहरूको लागि नेपाल सरकार सबै राजनीतिक दलहरू मिलेर यो समस्यालाई समाधान गर्नुपर्छ हाम्रो निर्वाचन आयोगका आयुक्त अयोधी प्रसाद यादव आदानीय स्वतारू भारतीय प्रधानमन्त्री मनमोहन सिंहले स्पष्ट रूपमा एकीकृत माओवादी अध्यक्ष प्रचण्डलाई भन्नुभएको छ भाषाको आधारमा प्रदेश बनाऊ भनेर अथवा भनियो भने द्वि पक्ष सय अभिवृद्धि पछि मात्रै त्रिपक्षीय साझेदारीको कुरा पनि उहाँले उठान गर्नु भएको छ जी को चार दिने भारत बसाइमा प्रधानमन्त्रीदेखि शीर्ष नेताहरूसँग प्रचण्डले कुरा गर्नुभयो दुई देशबिचको सम्बन्धको बारेमा एकीत माओवादी पार्टीको सम्बन्धको बारेमा साँच्चिकै भारतले अब एक माओवादी पार्टीलाई के ग्रिन सिग्नल दिएको हो त हाम्रो बिचमा हुनु वरिष्ठ पत्रकार युवराज घिमिरे घिमिरेजी हजुरलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु धन्यवाद प्रचण्डजीको यो चार दिने भारत भ्रमण जुन हिजो सकियो के लाग्छ प्रचण्डजीलाई के को ग्रिन सिग्नल ग्रिन सिग्नल भनेको नै अब राजनीतिमा उनीहरू छन् लास्ट इलेक्सनमा माओवादीले जितेको पनि हो होइन खालि कुरा के हो भने माओवादीको र भारतको बिचमा खास गरी माओवादी प्रचण्ड ले प्रधानमन्त्रीको पदबाट राजीनामा गर्दाखेरि उनले भारत विरोधी केही अभिव्यक्तिहरू दिएका थिए त्यसपछि बिचमा उनले भारत जाने प्रयास गरे लगातार चार वर्षसम्म अहिले पहिलोचोटि उनलाई त्यहाँबाट निम्तो दियो र उनले प्रधानमन्त्री लगायत उच्च पदस्थ अधिकारीहरूलाई भेटे <स्थाँगे> त्यस अर्थमा माओवादीसँगको मिसअन्डरस्ट्यान्डिङ हटाउन एउटा अर्को नेपालको जुन लम्बिएको सङ्क्रमण छ त्यो सङ्क्रमणलाई कसरी छोटो गराउन सकिन्छ र कसरी स्थायित्व ल्याइन सकिन्छ भन्ने सायद भारतको एउटा चिन्ता होला त्यो चिन्ताको त्यो चिन्तालाई सम्बोधन गर्ने क्रममा एउटा महत्त्वपूर्ण पार्टीको अध्यक्षलाई बोलाएको छ त्यो त्यस अर्थमा माओवादी र भारत बिचको मिसअन्डरस्ट्यान्डिङ हटाउनलाई यसले केही मद्दत गरेको हुनसक्छ तर प्रचण्डले के भने र आएर के गर्छन् त्यो त्यो भारतको एउटा निगरानी माओवादी पार्टीलाई तपाईँको चिसो सम्बन्ध थियो नि तर दुई हजार दुईदेखि नै भारतको र माओवादीको बिचमा सहकारीको समय सहमति त भएको होइन र प्रचण्ड र बाबुरामले लेखेर पनि दिएका हुन् नि त हामी तपाईँहरूको विरुद्ध त्यस प्रतिकूलको केही आचरणले गर्दाखेरि प्रचण्डसँग र माओवादीसँग सम्बन्ध चिसिएको एउटा अर्को प्रचण्डले के, के दी, मेसेज दिने प्रयास गर्यो भने त भारत विरोधी तबका मोहन वैद्यहरूले मात्रै लिड गरेको थियो पार्टीमा त्यो अलग भएपछि र हेटवटा सम्मेलनका जुन केही रेजोल्युसन्सहरू छन् केही त्यसका सन्देशहरू छन् अब भारत हाम्रो शत्रु होइन भन्ने खालको त्यसले गर्दाखेरि एउटा पोजिटिभ वातावरण बनायो भारतको पर्सपेक्टिभबाट र यो त्यहाँ बोलाइएको हो त्यसको तर त्योभन्दा अर्को कुरा गर्ने भने माओवादीसँग एक किसिमको सम्बन्ध नै राखेका थियो बाबुराम पनि थिए उनीहरू विश्वास गरेका थिए सबै कुरा थिए त्यसरी यसपटक त तपाईँको छ नि प्रचण्डलाई जुन किसिमको सम्मान दियो नि भारतीय सरकारले उहाँ त प्रधानमन्त्री पनि होइन राष्ट्रपति पनि होइन होइन सरकारी लेभलबाट बोलायो किन बोलायो नयाँ दिल्ली अब एउटा चाहिँ प्रतिस्पर्धा पनि छ चिन र भारतको बिचमा अर्को प्रचण्डले बिचमा एउटा भनौँ न असल मित्रका रूपमा आफूलाई प्रस्तुत गर्ने कोसिस गरिराखेँ भारतीय राजदूतलाई पनि बराबर भेटेर म भारत विरोधी होइन म यो कुराहरू भारतीयहरूलाई भन् भन्न चाहन्छु भने अर्को भारतको नेपाल नीति असफल भएको अड्कलवादी भइराखेको छ र त्यो अड्कलवादी क्रममा जयन्त प्रसाद पनि राजदूत पदबाट मुक्त हुँदैछन् यो सबै परिस्थितिमा यदि यो मिसअन्डरस्ट्यान्डिङ अथवा भारत र जयन्त प्रसादको ब्रिफिङमा मलाई लाग्छ त्यो कुरा भनिएको पनि छ हेटवटा कन्फरेन्स आदिमा बा, भारत खेले भारत सा, गरे तिस तिस सा, स, स, रा, सामन्ती राष्ट्रवाद अब नेपालको लागि स्वीकार हुँदैन प्रगतिशील राष्ट्रवादै चाहिन्छ भनेर प्रचण्डले मनमोहन सिंहलाई यो प्रस्ताव राख्नु भएको छ क्या कुरा गर्दाखेरि किनभने मैले भेटबार कुराकानी गरेको थिएँ दिल्लीमा अन्ध भारत त्यो त माओवादीको एजेन्डा थियो नि त होइन तपाईँले दुई हजार बाहन्न सालको चालिस सूत्रीय गर्नु भनेदेखि विस्तारवादी भारत र साम्राज्यवादी अमेरिकाको विरोध गर्ने कुरा उनीहरू त्यहाँबाट उठाउँदै आएका छन् उनीहरूको ओल्ड भ्युजन जुन भन्छ विश्व मान्यता त्यसका ती महत्त्वपूर्ण पक्ष हुन् त्यो त माओवादीले गर्दै आएको हो माओवादीले गर्दै आएको त्यसबाट माओवादीले गर्दै आएको कुरालाई उसले सुधार्छ भने त्यो उसको कुरा हो अर्को प्रगतिशील राष्ट्रवाद भनेको कुरा चाहिँ त्यो कन्सेप्ट उसले क्लियरली बाहिर ल्याउनुपर्छ र एउटा व्यक्तिले एउटा व्यक्तिले भारतको राज्य सरकारका प्रमुखलाई के भन्यो भन्ने कुरा त्यति मान्यता राख्दैन द्विपक्षीय सम्बन्धमा त्यो एउटा इनपुट हुन सक्छ प्रचण्डले यी कुराहरू एउटा राष्ट्रिय एजेन्डाको रूपमा सरकारसँग र विभिन्न पार्टीहरूसँग छलफल गरेर राष्ट्रिय एजेन्डाको रूपमा प्रस्तुत गरेको भएदेखि त्यसको अर्थ राख्थ्यो एउटा नत्र भने एउटा व्यक्तिले एउटा सरकारसँग गरेको डिलिङले खासै अर्थ लाग्दैन र त्यसले नेपालको नीतिलाई कसरी प्रचण्डलाई व्यक्तिको रूपमा मात्रै हेरेको पक्का पक्का एउटा व्यक्ति र एटमोस्ट एउटा पार्टीको अध्यक्ष किनभने प्रचण्डले जे भने पनि राष्ट्रिय अब उनले के था? आर्थिक सहयोगको माग गर्दाखेरि यसभन्दा पहिला नेपालका सरकारहरूसँग पनि त भारतले धेरैचोटि डिल गरेका छ नि त होइन र धेरै प्रमिसहरू गरेका नि त्यो कहाँ भयो त्यसका कार्यान्वयनको कुन तहमा भइराखेको छ त्यो कुरा उनले भन्न सक्थ्यो नि उठाउन सक्थे नि त्यसरी साँच्चै नै आर्थिक प्रगतिको लागि उनी चिन्तित भएको भएदेखि छ चिन्तित छैनन् भन्दिनँ म तर त्यो सीको त्यो होइन डिप्लोमासी एक व्यक्तिले अदृश्य रूपमा सबैलाई बाइपास गरेर चलाउँदैन विदेशी सम्बन्ध त्यसरी छिमेकीसँगको सम्बन्ध त्यसरी अगाडि बढ्दैन तर पनि प्रचण्डले म धेरै आशावादी र उत्साहित भएको छु भनेर भन्नुभएको छ क्या आशावादी हुनु त प्रचण्डजीको अधिकार हो नि त उहाँले बुसलाई भेट्दाखेरि पनि आशावादी भएको होइन बडी ल्याङ्ग्वेज एकदम मन पऱ्यो उहाँहरू भनेको होइन चिनमा पनि मैले अभूतपूर्व यो एटेन्सन पाएँ मलाई यो एउटा राष्ट्रिय नेताकै अथवा चार पार्टी संयन्त्रकै नेताको रूपमा बोलाइएको भने तर अरू पार्टीहरूले त्यसको विरोध गर्यो नि त होइन भनेर भने नि होइन त्यसो उहाँले के भन्नुहुन्छ त्यो इम्पोर्टेन्ट भएन तर भारतले प्रचण्डलाई कसरी हेरेको होला प्रचण्डलाई चाहिँ एउटा नेपालको महत्वपूर्ण पोलिटिकल पार्टीको अध्यक्षको हे रूपमा हेरेको छ र उनको योगदान हुनसक्छ नेपालमा स्ट्रेबेजलीको लागि पिस बिल्डिङको लागि तर प्रचण्डले बोलेका र गरेका कुराहरू अथवा बोलेर नगरेका कुराहरू पनि त भारतको नजरमा छन् कुनै चिनको नजरमा छन् होइन अरू मुलुकहरूको नजरमा पनि त छन् नि त मुखमा युवराजी अहिले छ नि नेपालमा संविधान सभाको निर्वाचन हुँदैछ मक्सिरमा यो बेलामा भारतीय प्रधानमन्त्री लगायत शीर्ष नेताहरूले भेटेका छन् राख्छ अरू नेताहरूलाई पनि बोलाउनु पहिले पनि भेटिराखेको हो नि त प्रचण्डले नभेटे पनि नेपालको अरू नेताहरूलाई पनि त भारतको उच्चतले इन्टरेक्ट गर्दै आएको हो नि त उनीहरूसँग होइन यसको अर्थ हुन्छ मैले भने नि त प्रचण्डले बोलेकै कुरामा त्यसलाई फेस भ्यालुमा प्रचण्डले बोले अब एकदम भइहाल्छ भन्ने कुरामा कोही पनि विश्वास त छैन र अर्को कुरा प्रचण्डले पहिलेचोटि भन्यो नि त म बौद्धलीय प्रजातन्त्रमा विश्वास गर्छु भनेर भन्यो नि त त्यो भन्नलाई उसले अहिलेसम्म उनीहरूको स्ट्यान्ड के थियो भनेदेखि हामीले शान्ति सहमुझौता गर्दा र बाह्र बुझेपछिको राजनीतिमा कहिले पनि बहुमदलीय प्रजातन्त्रलाई स्वीकार्छौँ भनेर भनेको छैनौ प्रजातन्त्रका डिफ्रेन्ट मोडल हुन्छन् भन्ने तर त्यो कुन मोडल विश्वास गर्छन् भन्ने कुरा खुला थिएन नि त अहिले खुलाएर आयो खुलाएर सुधारिएको रूपान्तरण गर्छु भनेर भनेको हो गठन गऱ्यो हेर्न बाँकी छ किनभने प्रचण्डले बोलेका प्रतिज्ञाहरूको लिस्ट तपाईँले फेरि स्थापुस्ता राखेर हेर्नुहोस् न विगत पाँच वर्षमा अथवा अरू नेताहरूले पनि मैले धेरै अन्तर्वा लिएको छु त्यसैले उनको विश्वसनीयता ते त बोल्ने बित्तिकै स्थापित हुँदैन नि बोलेपछि त्यो गर्छन् कि गर्दैनन् यतातिर शान्ति प्रक्रियामा आउने उतातिर शक्ति खर्म गएर भाषण लिने जस्ता कुराहरू छ नि त त्यो इतिहास कसैले पनि बिझ्दैन खास गरेर भारतको इन्स्टिट्युसनल मेमोरीमा त्यो कुराहरू छ त्यसैले अहिले भएको कुराहरूलाई पनि उसले त्यसरी नै निहाल्छ तर भारतको एउटा मान्यता के छ जस्तो लाग्छ मलाई भनेदेखि आउने चुनाव चुनाव भयो भने तपाईँ आश्वस्त हुनुहुन्छ म छैन चुनाव भयो भने माओवादी नै ठुलो पार्टीको रूपमा आउन सक्छ त्यसैले हामीले उसँग डिल गर्नुपर्ने हुन्छ त्यस्तो त्यसमा त्यस्तो पार्टीको अध्यक्षलाई बाहिर राख्नु हुँदैन भन्ने एउटा मान्यता त्यहाँ देखिन्छ भारतीय प्रधानमन्त्रीले के पनि भन्नुभयो भने युवराजीको स्थितिमा नेपालको शान्ति प्रक्रियाको लागि हामी इन्डिया जानु पर्ने थिएन हामीले यही पनि बुझिरहेको कुरा हो र अर्को कुरा भारत एउटा एउटा जुन कुरामा उहाँले बधाई स्वीकार गर्नु प्रचण्डजीकै अनुसार तपाईँहरूले यो चुनाव गराउनुको लागि ठुलो त्याग देखाएर प्रधान न्यायाधीशलाई प्रधानमन्त्री बनाउनु भयो त्यसको लागि पनि बधाई दिन्छु उहाँहरू भन्नुभयो नुँ। अथवा यो अनि त्यो बधाई चाहिँ उहाँले थापेर आउनुभयो एउटा आफ्नो असफलताको लागि बधाई पनि थापेर आउनुभयो राजनीतिक दलहरू असफल भएको भएर चिफ जस्टिसले बताएको हो नि त असफलता उहाँहरूको कारण हो नि तर त्यसो यस्ता कुराहरू गर्दाखेरि र त्यो आधारमा त्यो आधारमा चाहिँ म नेपालको साँच्चै नै राष्ट्रिय स्तरको नेतामा राष्ट्रिय स्तरको नेता त हो म राष्ट्रिय एजेन्डालाई मैले प्रतिनिधित्व गर्छु मेरो भ्रमण सफल भयो भन्नेको निष्कर्ष चाहिँ सही हुँदैन नेता को रूप में प्रचंड हेन सको कि भारत को गलती नीति में जनता का नेता न आफ्ना केही मान्यताका आधारमा यो नेतालाई विश्वास गर्न सकिन्छ भने नेताहरूलाई डिल गरिराखेका छ त्यसो भए नेताहरू अलोकप्रिय हुँदाखेरि भारत अलोकप्रिय भइरहेको छ यो कुरा भारतले बुझाएको छ र भारतको कुटनीतिमा पक्कै पनि दुईवटा धार छन् एउटा त्यो धार जुन यो बाह्र बुझेपछि अथवा बाह्र बुझे लगायतका गतिहरूमा महत्त्वपूर्ण भूमिका खेल्यो नेतृत्वदायी भूमिका खेल्यो र अहिले तीमध्ये धेरैजना सेवानिवृत्त छन् होइन तर अर्को उनीहरूलाई डर के छ हामी रिटायर्ड भइसकेपछि पनि हामी फेलियरको अथवा असफलताको स्टिगमा नलागोस् भन्ने चाहना छ तर प्रचण्डले अर्को आएर के भन्नु भने भारत भारतले अहिले भाषिक संहिता कुरा गरेका छ त्यो मलाई लाग्दैन सरकारी स्तरमा सरकारमा भएको मान्छे प्रधानमन्त्री लगायत कसैले भऱ्यो जस्तो मलाई लाग्दैन यो एउटा खतरनाक उनले उनको जुन बानी छ एउटा खतरनाक रेगुलेसन गरेका खुलासा गरेका अब त्यो कसले गर्यो त्यो उनीहरूले भन्यो त्यसमा मलाई लाग्छ त्यही नै रिटायर्ड ब्युरोक्राटहरूमध्ये कसैले भनेको हुनसक्छ तर पनि स्थिर नेपालको छ नि हजुर भारतको भारत स्वार्थ छ तर भारतको स्वार्थ भारत स्वार नेपालमा भाषिक जातीय विद्वेष फैलारो हुँदैन अन्तर्राष्ट्रिय कम्युनिटी खास गरेर वेस्ट ब्रिटिसहरूले पनि त्यो गरिराखेका छन् पहिला जातीयताको नारालाई सपोर्ट गरे र भाषिक अहिले आएको भने त्यो भाषिक सङ्घीयतालाई भारतले नै रिजेक्ट गरेको अवस्था छ त्यहाँ त्यसको विरोध भएको हो त्यहाँ पनि त्यो कुरा नउठेको होइन सिक्सटिजमा सेभेन्टिजमा इन्ड फिफ्टिजमा यो कुरा उठेको हो र त्यहाँ रिजेक्ट भएको कुरा नेपालमा पैँसाठीवटा भाषाहरू चलन चल्तीमा सक्रिय चलन चल्तीमा चन्द्रजी अब तपाईँले त्यो गर्न सक्नुहुन्छ त सायद भाषिक संहिता गर्न सक्नुहुन्छ अथवा प्रचण्डले जातीय संहिताले छोडेर भाषिक संहितामा जान सक्छन् मलाई लाग्दैन त्यो तर मलाई शङ्का छ भारतले भनेको जस्तो मलाई अब... लाग्दैन सरकारको तर्फबाट भारत सरकारले त्यो सुझाव दिएको जस्तो मलाई लाग्दैन तर यो किन यो कुरा आयो र कसलेभरि त्यो त प्रजन्डले खुलासा गर्नुपर्छ अहिलेको स्थितिमा छ नि नेपाल भारत सम्बन्धको कुरा गर्दाखेरि तपाईँले राम्रोसँग बुझ्नु भएको छ नारी पनि छ होइन नेपालको राजनीति स्थायित्व र चुनाव भारतको चाहना होइन आर्थिक सम्पन्न नेपालको लागि पनि उनीहरूले सक्दो सद्भाव र सहयोग गर्न सक्ला तर पनि प्रचण्डजीले जसरी चिनसँग कुरा गर्नु नि साझेदारीको कुरा भारतीय प्रधानमन्त्रीसँग गर्न सक्नु भएन किन यो प्रस्ताव आफ्नो उठाउँदै हुन्छ गरेर त्यसरी सर्वत्र सार्वजनिक रूपमा भनेर त्यहाँ राखिँदैन एउटा अनि अर्को के हुन्छ भनेदेखि ऋषिजी तपाईँ नेपाल भू नेपालको भू अवस्थिति र रा राजनीतिक अवस्थिति महत्त्वपूर्ण छ भारत र चिनका लागि त्यो हाम्रो एडभान्टेज पनि हुनसक्छ यदि हामीले त्यसको सदुपयोग गर्यौँ त्यो अवस्थिति हो तर मुलुकको स्वीकार्यता कमजोर भएको बेलामा मुलुकमा संविधानसम्म बन्न नसकेको बेलामा मुलुक अस्तव्यस्त रहेको बेलामा त्यहाँ अराजकता र रहेको बेलामा हाम्रो हामीले सेट गरेको एजेन्डालाई अरूले स्वीकार गर्दैनन् पहिला आफू बलियो हुनुहोस् न आफू निर्भर हुनुहोस् मगन त्यो भएर बाहिर नजानुहोस् त्यहाँबाट तपाईँले मान्छन् हामी नेपाल गएको होइन दुईचोटि संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदमा इलेक्ट भएको भएको होइन नेपाल त्यसबाट हामीले त्यो हैसियत गुमाएको छौँ अन्तर्राष्ट्रिय कम्युनिटीमा इन्टरनेसनल एरियनमा त्यो हैसियत गुमाएको छौँ त्यो बेलामा तपाईँले राखेको प्रस्ताव <coughs> लाई अहिले स्वीकार गरिदिनु एउटा अनि अर्को तपाईँ सिफ्टी नहुनुहोस् कि आज एउटा कुरा भन्नुहुन्छ भोलि अर्को कुरा आज भारतलाई विस्तारवादी भन्नुहुन्छ भोलि मलाई प्रधानमन्त्रीबाट हटाउनलाई उनीहरूको भूमिका थियो भन्नुहुन्छ अनि आज गरेर चाहिँ यो रणनीतिक साझेदारीमा नेपाल चिन र भारतसँगै आउनुपर्छ भन्नुहुन्छ त्यो कुरा त रमेशनाथ पाण्डेले पनि त्यही कुरा भनेको मन्त्रीका रूपमा त्यो स्वीकार भएन नि त हाम्रो परिस्थिति त्योभन्दा पनि बिग्रेको छ अहिले जब रमेशनाथ पाण्डेले यो कुरा उठाएको थिए सेतु भन्ने भन्ने आर्थिक समृद्धिको लागि भारत चिनको सेतु बन्यो भने त्यही कुरालाई उसले अर्को किसिमले ल्याएका हुन् भनेपछि अहिले चिन र नेपाल र भारतको बिचमा सहकारी हुन सक्दैन आर्थिक लगानीमा आर्थिक लगानीमा उनीहरूले तर तिनवटा मुलुकहरू मिलेर हामी यो गरौँ भनेर भन्ने अनि त्यहाँबाट सा रणनीतिक साझेदारी पनि भनेका छन् उसले डेभलपमेन्टको मात्रै कुरा गरेका छन् रणनीतिक साझेदारीमा तिनवटा पक्ष एउटा आउने प्रश्नको प्रस्तावमा त्यो त्यो अहिले कल्पनाभन्दा बाहिरको कुरा हो धेरै धन्यवाद दिन चाहन्छु हाँ तो वरिष्ठ पत्रकार युवराज घिमिरे आदरणीय श्रोताओं अब लागौं आज विश्व श्रमिक दिवस सांसग कहीं में लाखों लाख श्रमिकवस कसरी मनाई रहे का अथवा उन्कार को, को कुरा में श्रमिक अतिर प्राप्त कराप्त करना को जुन आंदोलन करे तो परिणाम के श्रमिक प्राप्त करमिकपन्न हो श्रमिकर के अति को लगी उद्योगपति व्यापारी के अगड़ी बढ़कर आज हामी विश्व श्रमिक दिवस मनाइरहँदा साँच्चीकै मजदुर नेताहरूले चाहिँ श्रमिकहरूलाई कसरी सम्झेका छन् त हाम्रो बिचमा हुनुहुन्छ तृणमूल कङ्ग्रेसका अध्यक्ष लक्ष्मण बहादुर बसेत बसेतजी हजुर यहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु धन्यवाद धन्यवाद अहिलेको स्थितिमा छ नि श्रमिकका समस्या जस्ताको तस्तै छ तपाईँहरू कसरी समाधान गर्नुहुन्छ समाधान भइराखेको छैन है त्यसको कारण के छ भने अब म्यानेजमेन्टहरूसँग जुन अग्रिमेन्ट भएको छ त्यो लागू भएको छैन किन लागू भएन के कारणले लागू भएन तपाईँहरूले किन दबाब दिन सक्नु भएन लक्ष्मण बस्नेतजी सरकारले को अनुगमन गर्ने प्रक्रिया छैन अब नयाँ कानुन बनाउँदैछौँ जसमा मजदुरले र उद्योगपतिले मिलेर कानुन लागू गर्ने एग्रिमेन्ट हामीले गरेको छौँ उद्योग वाणिज्य सँगसँग त्यहाँ आधारबाट एउटा जिल्ला जिल्लामा द्विपक्षीय अग्रिमेन्ट गर्ने प्रक्रियाहरू हामी बनाइरहेछौँ लागू गर्ने प्रक्रियाहरू बनाइरहेछौँ तर पनि छ नि श्रमिकको सिप र तपाईँको परिस्रमा कुरा गर्ने हो भने अहिले छ नि हजुर व्यापार व्यवसायमा छ नि जुन किसिमको एउटा सम्मान हुन पर्ने श्रमिकहरूको त्यो किन हुन सकेको छैन त्यो हुन सकेको छैन किनभने उद्योगपतिहरूले त्यो श्रमिकको भ्याल्यु नै बुझेको छैन महत्त्व नै बुझेको छैन अहिले त्यस कारण त्यो अब त्यसलाई लागु गर्ने प्रक्रियाहरू हामी लागि यो गरिराखेको छ त्यसपछि अब त्यो लागु हुन्छ तर तपाईँहरूले पनि छैन मजदुरको कुरा गर्नुहुन्छ तर व्यवहारमा मजदुरहरूको समस्या समाधान गर्न तपाईँहरू कहीँ पनि जानुहुन्न केही पनि गर्नु जवाब पनि दिनु त्यस्तो कुरा त छैन त्यस्तो कुरा छैन गरिराखेकै छौ नभए त अहिले समस्या समाधान नभए हुने भएको भए अहिले त एकदम अप्ठ्यारो डरलाग्दो स्थिति भइहाल्छ कि समस्या समाधान भइराखेको छ कुनै कुरै अब त्यस्तो तर आज मजदुरको स्थिति छ नि तपाईँको एकदम नाजुक छ एउटा मजदुरले तपाईँको छ नि कलकारमा काम गरेर खाना पुग्ने स्थिति छैन लक्ष्मणबहादुर भइरहेको छ किन अरू स्तर तपाईँले उकास्न सक्नु भएन होइन त्यो मजदुरको समस्याहरू समाधान नगर्न सकेको होइन देशको परिस्थितिले गर्दाखेरि अब कानुन बनाउन सकेका थियो समस्या त कानुनैबाट समाधान हुने हो नि उदू भारतीय महासङ्घसँग तपाईँले सम्झौता गर्नुहुन्छ किन कारण हुँदैन किन हुँदैन भने सरकारी निकाय छैन त्यसकारण अब निकाय बनाउँदैछौँ अब हामीहरू निकाय बनाउँदैछौँ तपाईँहरू सबै एक हुनुहुन्छ मजदुर युनियनहरू एक भएर पनि तपाईँहरूले यो अब एक हुने प्रक्रिया छ ता अब त्यो यो वर्षदेखि अब त्यो लागु हुने प्रक्रियाहरू मजाले तर पनि मजदुरहरूलाई छ नि रोजगार दिनको लागि छ नि तपाईँहरूको योजना के छ कार्यक्रम के छ रोजगार त अब सरकारी उद्देश्यमै अहिले रोजगारीको लागि ऊ छैन प्राथमिकता छैन सरकारलाई विदेश मान्छे पठाएर पैसा पर्दा कमाइराखेको छ त्यसकारण यहाँको रोजगारीमा सरकारको ध्यानै छैन अहिले यहाँ के अरे उद्योग धन्दा खोल्ने सरकारको ऊ नै देखिराखेको प्रायोरिटीमै छैन आर्थिक कुराहरू प्राय महत्त्व नै दिइराखेको छैन विदेश मान्छे पठाउने कसरी रेमिटेन्स पाउने र राजनीतिमा मात्रै हो मचुरबाु बस् जाँदा जाँदै अहिले नेपाली राजनीतिमा गिरिजा प्रसाद कोइराला हुनुहुन्न हाम्रो बिचमा छ नि उहाँले मजदुरबाट सुरु गर्नु भएको थियो आफ्नो अभियान आफ्नो कार्यक्रम होइन मनमोहन अधिकारी पनि हुनुहुन्न प्रधानमन्त्री तपाईँहरूले मजदुरहरूको लागि धेरै बढिसकेको छ अब त्यो समाधान भइराखेको छ नभएको होइन भइराखेको छ तर जुन हिसाबले हुनुपर्ने हो त्यो भएको छैन लक्ष्मीबु बसन्त धन्यवाद दिन चाहन्छु साँचसकै मजदुरहरूले आफ्नो अधिकार जुन जुन आज गर्नको दुर बसन्त आदारी श्रोताहरू साँच्चै मदुरको हक र अधिकारको कुरा गर्दाखेरि कार्यान्वयन गर्नको लागि सबै पक्ष गम्भीर भएर लागुन् साँच्चै मन आजको दिनमा हामीले प्रकट गर्नै पर्छ मजदुरहरूको अधिकारको लागि जसरी राज्य उद्योग वाणिज्य महासङ्घ लगायत विभिन्न तर तरका संस्थाहरू र मजदुर युनियनहरू मजदुर ट्रेड युनियनहरू र शीर्ष नेताहरूले साँच्चीकै आज एउटा बिचमा प्रतिज्ञा र समीक्षा गर्नै पर्छ अब मजदुरहरूको अधिकार कहिले पनि तपाईँको कुण्ठित हुने छैन मजदुरहरू काम गरेर खाना पाउने व्यवस्था राज्य के आज के कार्यक्रम प्राजी नंदू जेलांगे धीरे धन्यवाद ऋषि धमला रेडियो अर्पण एक